शिक्षा एन प्रमाणीकरण संगे उच्च मध्यमिक शिक्षा परिषद राष्ट्रीय परीक्षा बोर्ड में रूपांतरण अब कक्षा मा, मा राष्ट्रीय परीक्षा हुने एक चौथाई को रेखा मुनी पेशागत परिवर्तन रेमिटा सगरमाता चढ़ेर कीर्तिम बनाइ भारतीय दंपत् को आरोहणय विवाद दक्षिण कोरिया अमेरिका र जापान द्वारा पटक संयुक्त मिशाइल अभ्यास र आठ वर्षपछि नेपाली ब्याडमिण्टन टोलीले ओप, ओपन युएस ओपनमा सहभागी जनाउँदै फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबार शिक्षा एन आठौं संशोधन दुई हजार तिहत्तर प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएको छ राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो एनले परिषदलाई बोर्डमा रूपान्तरणको प्रबन्ध गरेका गरे कारण परिषदका उपाध्यक्ष चैत्य शर्माको आज विदाय भएको छ उनलाई आज भक्तपुर परिषद कार्यालयमा कर्मचारीले विदाय गरेका हुन् शर्मा दुई हजार एकहत्तर सहितमा नियुक्त भएका थिए सदस्य सचिव नारायण प्रसाद कोइरालाई भने परिषदको सहसचिव स्तरका कर्मचारी भएकाले उनले आफ्नो कामलाई फरक हैसियतमा निरन्तरता दिनेछन् शर्माले माध्यमिक शिक्षाको पाठ्यक्रम र परीक्षा व्यवस्थापनमा नयाँ संरचना आएको र यसले जटिलता थप्न सक्ने भएकाले सरकारले पर्याप्त मानव स्रोत र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ परिषद माताहत रहेका तीन स... उमावी अब शिक्षा विभागको मातहतमा रहनेछन् कक्षा मात्र सञ्चालन भएका विद्यालयहरूले तलको कक्षा पनि सञ्चालन गर्नुपर्नेछ एनले विक्रम सम्ब दुई हजार स्थापित परिषदलाई बोर्डमा रूपान्तरण गराई हालको कक्षा दशको प्रवेशिका परीक्षा अन्त्य गरेको छ अब कक्षा बाह्रमा राष्ट्रिय परीक्षा हुनेछ बोर्डको अध्ययनले नियुक्तिका लागि सिफारिश गर्ने समितिमा लोक आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद मध्यबाट कम्तीमा एक जना महिला पर्ने गरी शिषा मंत्रालय ने मनोनयन कर दुई जना सदस्य रहेको सिफारिश समिति हने मंत्रालय को प्रत्यक्ष निकाय रूप रूपमा बोर्ड आउने भाई परिषद का कर्मचारी में कसरी संयोजन समायोजन हुने भन्ने विषयमा अन्योल समेत देखिएको छ यसैबीच परिषदले कक्षा एघारमा भर्ना हुन विद्यार्थीले रोजेको विषय पढ्न र सी प्लस ल्याउनु पर्ने भन्ने यस अघिको प्रावधान संशोधन गरी व्यवस्थापन समूहमा भर्ना हुन गणितमा डी प्लस र मानविक शिक्षा समूहमा सम्बन्धित विषयमा डी प्लस ल्याए पनि हुने भएको छ शिक्षा मन्त्री तथा परिषदका अध्यक्ष गिरिराज मणिपोखरेलको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो विश्व बैंकले विगत दुई दशकदेखि वर्षेनी दुई दशमलव दुई प्रतिशतले गरीबी घटेको जनाएको छ यद्यपि एक चौथाइ नेपाली गरीबीको रेखा मुनि नै रहेका छन् नेपालमा पेसागत परिवर्तन र रेमिटान्सका कारण गरीबी घट्दै गएको बैंकले जनाएको छ चा। सन् उन्नाइस सय पंचानब्बेदेखि दुई हजार दसको गरिबी घटाउन श्रमिक च्यालाको बाहन्न प्रतिशत र रेमिटान्सको सताइस प्रतिशत योगदान रहेको विश्व बैंकको नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री शैले तिवारीले बताएका छन् बैंकले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मध्यवर्गीय जनसंख्यामा पनि वृद्धि आएको छ यस अवधिसम्ममा मध्यमवर्गीय जनसंख्या सात प्रतिशतबाट बाइस प्रतिशत पुगेको जनाइएको छ मध्यमवर्गीय जनसंख्यामा आएको वृद्धि विकासका लागि राम्रो रहेको बैंकले जनाएको छ प्रतिवेदनले अवसरमा समानता गरीबीको रेखा रहेका अति संवेदनशील नेपालीको सुरक्षा र उत्पादकत्व बढ़ाउन सुझाव दिएको छ नेपाललाई साह्य जति बिजुली दिने भारतले प्रतिबद्धता जनाएको छ विद्युत व्यापार सम्झौता पीटीए कार्यान्वयनका सवालमा भारतको नयाँ दिल्लीमा सोमबार र मंगलबार भएको दृतीय छ भारतले यस्तो प्रतिबद्धता जनाएको हो भारतले चाहे जति विजुली दिने भएपछि नेपालीहरूले आउँदो हिउँदमा विगतका वर्षहरूमा जस्तो धेरै लोड सेडिङको समस्या भोग्नु नपर्ने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताउनुभयो भारतले नेपाललाई चाहे जति बिजुली दिन्छु भनेर प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो दुई देशबीच अहिले भएको छलफल पीटीए कार्यान्वयनमा केन्द्रित रहेको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् दुई हजार एकहत्तर साल भदौमा नेपाल र भारत बीच विद्युत व्यापार सम्झौता भए पनि त्यसको कार्यान्वयनका लागि गर्नुपर्ने आवश्यक गृह कार्यहरू नहुँदा हालसम्म पीटीए को कार्यान्वयन हुन सकेको छैन पीटीए कार्यान्वयनका लागि छलफल गर्नु ऊर्जा सचिव सुमन, सुमन राज शर्मा संयोजकमा सरकारी टोली आइतबार दिल्ली गएको थियो उक्त टोलीले छलपल सकेर आज स्वतेश फर्किएको छ सुक्कायाममा नेपालमा चौध सय मेगावाट बिजुली माग भए पनि साढे तीन सय मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको छ परिणाम स्वरूप हिउँदमा चौध र पन्ध्र घण्टासम्म लोड सेडिङ हुने गरेको छ बर्खायाममा भने नेपालमा आठ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ यसअघि नेपालले भारतबाट दुई सय पचास मेगावाटदेखि 300 मेगावाट सम्म बिजुली आयात करते आदूरपश्चिम को, को हिमाली जिल्ला बजांग में आधा घंटा को अवधि में आज चार वा भूकंप को धक्का महसूस कर भूकंप मापन केन्द्र सुर्खियत का टेक्निकल असिस्टेण कपिल महर्जन का अनुसार पहु बजे पचपन्न मिनट में पाँच रेक्टर स्केलको र तीन बजेर बाह्र मिनटमा चार दशमलव दुई रेक्टरको र तीन बजेर अठाइस मिनटमा तीन र तीन बजेर उनातिस मिनटमा तीन दशमलव स्केलको भूकम्प गएको हो चारवटै भूकम्पको केन्द्रबिन्दु बझहाङको सदरमुकाम चैनपुरबाट एघार किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट महर्जनले जानकारी दिनुभएको छ गत साल वैशाख बाह्र गतिबाट देशभरि नै साना तथा भूकम्पको धक्का महसुस भइरहेकाले यसमा डराउनु नपर्ने अवस्था रहेको समेत उहाँले बताउनु भूकम्प गएपछि स्थानीय वासी घर र खुल्ला ठाउँमा जम्मा भएका थिए भूकम्पले जय नगरपालिका छ मयानामा रहेको लकटी निमाबी दयक कुमलाको भवन र धल्यौदेउ प्राविको चर्पी भत्किएको स्थानीय टेकबहादुर धामीले बताउन भएको छ अब केही देश बाहिरका खबर भारतका तर्फबाट माता आरोहण गर्ने पहिलो दम्पतिको किर्तिमान राखेका एक जोड़ीको आरोहण दावी विवादमा परेपछि प्रहरीले छानबिन सुरु गरेको छ दिनेश र ताराकेशोरी राठौड़ दम्पतिले गत मे तेइस तारीकमा सगरमाथाको शिखरमा पुगेको बताएका थिए तर उनीहरूसँगै गएका केही पर्वतारोहणीले भने राठौर दम्पतिले सुशुरोमा पुगेको तस्विर र फोटो शपका माध्यमबाट बनाइएको आरोप लगाएका छन् तर दुवै प्रहरी अधिकृत रहेका राठौर दम्पति र रा उनीहरूका गाइडले भने आरोप अस्वीकार गर्दै आएका छन् राठौर दम्पतिलाई सगरमाथा लैजाने व्यवस्था मिलाएको मकालो एडभेन्चरले भने उनीहरू सगरमाथाको शिखरमा पुगेको सम्बन्धमा कुनै आशंका नभएको जनाएका छन् पुणेमा कार्यरत उनीहरूको सगरमाथा आरोहणका विषयमा त्यहाँको प्रहरीले अनुसन्धान शुरू गरिरहेको जनाइएको नेपाल सरकारको पर्यटन विभागले उनीहरूलाई प्रदान गरेको सगरमाथा आरोहणको प्रमाणपत्रको वास्तविकताका विषयमा पनि छानबिन गरिने जनाइएको छ दक्षिण कोरिया अमेरिका र जापानले पहिलो पटक संयुक्त रूपमा मिसाइल अभ्यास गरेका छन् अमेरिकाको हवाई राज्यको समुद्रमा यो अभ्यास गरिएको हो अभ्यासका क्रममा कुनै पनि मिसाइलको प्रहार नभए पनि ब्यालेज टिक मिसाइल रक्षात्मक प्रणालीको परीक्षण गरिएको बताइएको छ उत्तर कोरियाले पछिल्लो समय लगातार मध्य दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि यी दुई मुलुक संयुक्त अभ्यासमा जुटेका हुन् चौथो आणविक हतियार परीक्षण समेत गरिसकेको उत्तर कोरियाले संयुक्त अभ्यासलाई सैन्य रूपमा भड्काउने कार्य भनेको छ संयुक्त राष्ट्रसँगले कुनै पनि ब्यालेस्टिक मिसाइल प्रयोगमा रोक लगाए पनि उत्तरले यसलाई लत्याउँदै आएको छ खबरको अन्तमा अब एउटा खेल खबर नेपाली ब्याडमिण्टन टोलीले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता यूएस ओपनमा सहभागिता जनाउने भएको छ अमेरिकाको क्यालिफोर्नियामा असार 21 एक्काइसदेखि छब्बीस सम्म हुने युनेक्स यूएस ओपनग्राफी ब्याडमिण्टन च्याम्पियनशिपमा नेपाली टोली सहभागी हुने भएको प्रतियोगितामा नसल तामाङ रतनजीत तामाङ र विकास श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् खेलाड़ीहरू भोलि अमेरिका प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ आठ वर्षको अन्तराल पछि फेरि नेपाली टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको हो आठ वर्ष अघि पशुपति पने बलराम थापा र सुमिना श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाएका थिए एक लाख बीस हजार डलर पुरस्कार राशि रहेको अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाली पुरूष र महिला एकल पुरूष डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् मिक्स्ड डबल्समा विकास श्रेष्ठ र नक्सल तामाङले प्रतिस्पर्धा गर्नेछन् यो सँगै राति दस बजेको युनिट खबर सकिने लागेको छ परिषद राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण अब कक्षा बाह्रमा राष्ट्रिय परीक्षा हुने चौथाई नेपाली गरिबीको रेखा मुनि पेसागत परिवर्तन रेबिटान्सका कारण गरिबी घट्दै गएको विश्व बैंकको दावी नेपाललाई चाहियो जति बिजुली दिन भारत तयार सगरमाथा चढेर कीर्तिमानी बनाएका भारतीय दम्पतिको आरोहण नै विवादमा दक्षिण कोरिया र अमेरिका र जापानद्वारा पहिलोपटक संयुक्त मिसाइल अभ्यास र आठ वर्षपछि नेपाली ब्याडमिन्टन टोलीले युएस ओपनमा सहभागिता जनाउँदै हवस् समाचार गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण हाम्रो भेट भोलि बिहान सात बजेको नै नमस्कार